तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हुने होइन रि बढौंमा आज पनि हामी बजार बारे समाजमा रहेका केही भ्रम चिर्ने प्रयास गर्छौं त्यसपछि केन स्कुलनको पुस्तक जनथन गलेबलका साहसिक कार्यहरूबाट जनथन अर्थात जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको यो पुस्तकबाट जुजुमानको अनुभवले हामीलाई बजार अनि बजार सम्बन्धी नीतिहरू बुझ्न मदत गर्ने विश्वास हामीले लिएका छौं त्योभन्दा अगाडि सरकारले मात्रै बजारमा एकाधिकार स्थापना हुनबाट बचाउन सक्छ सरकारले मात्रै एकाधिकार तोड्न सक्छ भन्ने हाम्रो विश्वास सोरै आना सत्य किन होइन त बारेमा यो प्रस्तुति सरकारको हस्तक्षेप बिनाको स्वतन्त्र बजारमा ठुला व्यवसायीले ससाना उद्यमीहरूलाई त क्वापै खान्छ ठुला व्यवसायीले सानालाई केही उत्पादन बेचबिखन गर्नै दिए सरकारले बजार नियन्त्रण गर्यो भने बल्ल साना व्यवसाय र लोकहितको काम हुन्छ अनि यसले बजारमा एकाधिकार सृजना हुनबाट पनि बचाउँछ बजारबारेको यो धारणामा कति सत्यता छ त यसबारे केही बुझौन बजारमा एकाधिकारको बारेमा कुरा गर्दा निजी व्यापार र व्यवसायले बजारमा एकाधिकार कायम राख्ने प्रयास सम्मत गर्न सक्छ अरूभन्दा राम्रो गुणस्तरीय सेवा र उत्पादन अरूको भन्दा सस्तो मूल्यमा दिएर तर कुनै पनि व्यवसायीको यो उद्देश्यमा अरू कोही न कोही प्रतिस्पर्धी नै हुन्छ सबै व्यवसायको उद्देश्य पनि त बढीभन्दा बढी ग्राहकलाई रिझाएर भन्दा बढी नाफाआर्जन गर्नु नै हो नि बजार नियन्त्रण गर्ने एकमात्र अधिकार र क्षमता त सरकारसँग मात्र हुन्छ व्यक्ति वा समूहलाई कुनै बजार प्रवेश गर्न नसकिने प्रावधानहरू बनाएर धेरै नियमहरू राखेर रा, ठूला कम्पनीहरूलाई मात्र व्यवसाय गर्न सक्ने वातावरण सृजना गरेर र कतिपय अवस्थामा त कुनै कृपा पात्रलाई सिधै विशेष अधिकार दिएर बरु सरकारले बजारमा एकाधिकार सृजना गर्न सक्छ जस्तै अहिले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ आय तथा बिक्री वितरणको एकाधिकार छ त्यसैले त उपभोक्ता बिना प्रतिस्पर्धा नै निर्धारण गरिएको मूल्यमा खरिद गर्न बाध्य छन् त्यसो भए अर्को प्रश्न बाँकी रह्यो के स्वतन्त्र बजारले एकाधिकारलाई बढावा दिन्छन् त स्वतन्त्र बजार भनेको मान्छेको बजार प्रवेश अनि त्यसबाट निस्कने र बजारमा रहुञ्जेल कोसँग कुन वस्तु किन्ने र कसलाई कुन वस्तु कति बेच्ने भन्ने स्वतन्त्रतामा आधारित हुन्छ बजारमा कुनै एउटा व्यवसायीले औसतभन्दा बढी मुनाफा कमाउँछन् भने तिनीहरूले थाहै नपाइकन अरू व्यवसायीलाई पनि त्यही व्यवसायमा लागेर मुनाफाको लागि प्रतिस्पर्धा गर्न बोलाइरहेका हुन्छन् कुनै पनि व्यक्ति वा समूह ठूलो मुनाफाको प्रलोभनमा सजिलै पर्न सक्छन् तर फेरि ग्राहकहरूसँग पनि कोबाट के वस्तु खरिद गर्ने भन्ने स्वतन्त्रता हुने हुँदा उनीहरू केवल त्यस्तो वस्तु वा सुविधा मात्रै खरिद गर्छन् जुन उनीहरूलाई सस्तो पर्छ वा उनीहरू रुचाउँछन् यस्तो हुँदा व्यवसायहरू सधैँ सस्तो र गुणस्तरीय वस्तु वा सुविधा बनाउने होडबाजीमा लागिरहन्छन् अनि व्यवसायबीचको यो प्रतिस्पर्धा सधैँ उपभोक्ताका लागि हितकर नै हुन्छ यसले फेरि व्यवसायलाई लगातार रूपमा नयाँ नयाँ प्रविधिको विकास गर्न नयाँ नयाँ योजनाहरू ल्याउन घचघच्याइरहन्छ जबसम्म व्यवसायहरू यसरी आफ्नो व्यवसाय सुदृढीकरण गरिरहन्छन् तबसम्म सबै सम्बन्धित पक्षले निरन्तर फाइदा कमाइरहन सक्छन् यसरी सबै पक्ष जितजितको अवस्थामा रमाउन सक्छन् यो सबै स्वतन्त्र बजारका फाइदाहरू हुन् तर अर्को बुझ्नुपर्ने कुरा के छ भने यदि कुनै पक्षले पछि गएर उपभोक्ताको माग अनुरूप वस्तु वा सुविधा उपलब्ध गराउन सकेन भने ऊ बजारबाट बाहिरिन्छ यस्तो अवस्थामा व्यवसायहरूले पनि बजारमा आफूलाई प्रतिस्पर्धात्मक फाइदा हुने क्षेत्र पहिचान गरेर अगाडि बढ्नुपर्छ फेरि एकपटक स्थापित भइसकेको व्यवसाय सधैँ फाइदामै चल्छ सधैँ राम्रै भइरहन्छ भन्ने पनि होइन उपभोक्ताको माग र आवश्यकता अनुसार वस्तु वा सुविधा उपलब्ध गराउन नसक्ने बित्तिकै अर्का प्रतिस्पर्धीले उसलाई सजिलै उछिन्छ यो नै स्वतन्त्र बजार हो अब कुरा गरौं सरकारले साना व्यवसायहरूको संरक्षण गर्छ भन्ने आम अवधारणाबारे यसलाई बुझ्न नेपाल आयल निगमलाई एकपटक हेरौ न निगमले पाएको एकाधिकार र त्यसपछि बजारमा उसको हाली मुहालीको कारण सर्वसाधारणले पेट्रोलियम पदार्थको किनबीचमा सामना गर्नु परेको समस्याका बारेमा त हामी आफै भुक्तभोग्यौं यस्तै नेपाल दूरसञ्चारलाई पनि अर्को उदाहरणका रूपमा हेर्न सकिन्छ शुरूआतका दिनहरूमा सरकारी तवरबाट एकाधिकार दिइएको हुनाले दूरसञ्चारले मात्र सेवा उपलब्ध गराउँदै आएको थियो सेवा महँगो थियो र आम नेपाली सेवा किन्न सक्दैनथे तर पछिका दिनहरूमा अरू कम्पनीहरूले पनि यो क्षेत्रमा आफ्नो सेवा दिन थालेको छन् पहिले भर्खर भर्खर मात्र मोबाइल फोन नेपाल आएको बेला सम्झनुहोस् त कति महँगो थियो त्यो बेला अनि कति गाह्रो थियो त्यो सेवा लिन आज सबै नेपालीको हात मोबाइल फोन देख्न सकिन्छ यसरी स्वतन्त्र बजारको कारण अहिले संसारभरि नै सानादेखि ठूला सबै प्रकारका व्यवसायले प्रतिस्पर्धा गर्ने र प्रशस्त मुनाफा कमाउने अवसर पाएका छन् यति हुँदाहुँदै पनि विभिन्न व्यवसायहरू सरकार समक्ष संरक्षण र कृपा पात्र खोज्छन् यदि बजारले एकाधिकार सृजना गर्ने भए ती व्यक्तिहरू सरकार कहाँ विशेष अधिकार लिन किन जान्थे र उनीहरू बजारबाट नै एकाधिकार लिइहाल्थे सरकारले बजारको एकाधिकार अन्त्य गर्न सक्ने क्षमता राख्छ भन्ने कुरा किन सत्य होइन त यसबारेको यो प्रस्तुतिपछि अब हामी लाग्छौं केन स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यबाट जुजुमानका स्वतन्त्र बजार यात्रा अनुभव जान्नतर्फ जुजुमान सोम्यान फिल्कको कार्यक्रममा सहभागी हुँदै थिए अनि कार्यक्रममा त्यो टापुमा हुन लागेको निर्वाचनमा कसरी सुधारात्मक कार्यक्रमहरू लिएर जनताको विश्वास जित्ने त भनेर निर्वाचनमा प्रतिस्पर्धी हुन लागेका जो क्यान्डीको विचार पनि उनले सुने वास्तवमा भन्ने हो भने कार्यक्रममा सहभागीहरूले जो क्यान्डीको निर्वाचन प्रचार प्रसारमा लाग्ने खर्च धेरै नै कम गर्ने भनेर देखाएको प्रतिबद्धता धेरै नै मन जस्तो देखिएको थियो अनि जो क्यान्डी कार्यक्रमबाट बाहिर निस्कन लाग्दा दर्शकहरूले दिएको जोरदार तालीले त त्यही देखाएको थियो बिस्तारै तालीको आवाज कम हुँदै गयो अनि जो क्यान्डी बिस्तारै मञ्चबाट बाहिर निस्कन लागे सोम्यान फिलले त्यति नै खेर जोलाई च्याप्प पाखुरामा समाते र बाहिरतिर ताने अनि फिलले भीड़बाट आएको हल्लालाई कम गर्न आफ्ना हातहरू दर्शकपट्टि फर्काउँदै इशारा गरे त्यति नैखेर जोले भने मसँग एकजना साथी हुनुहुन्छ यहाँ जो तपाईँसँग भेट्न चाहनुहुन्छ सोम्यान फिल्ड हुन्छ नि जो किन नहुनु तर हामीसँग समय चाहिँ एकदमै कम छ है एकछिन मात्रै हो म तपाईँलाई हाम्रो एकजना जातीय मतदाताको परिचय दिन चाहन्छु वहाँ हाम्रो दलको एक नम्बरको समर्थक पनि हुनुहुन्छ जो बिस्तारै अर्कोपट्टि फर्के र मञ्चभन्दा बाहिर बसेका केही मानिसहरूतर्फ हेरे त्यहाँ कोही पनि देखिएन तर जो ती समर्थकलाई स्वागत गर्न तयार भएर बसे ठिक त्यही बेला पर्दा बिस्तारै खुल्यो र एकजना दुब्बलीभद्र महिला बिस्तारै मञ्चतिर आउँदै गरेकी देखा परिन् फिलले ती महिलालाई मञ्चमा अगाडि ल्याएर स्वागत गरे महिला तथा सज्जन वृन्द अलि आत्तिर महिलालाई अलिक बढ़ाई गर्दै फिलले भने आज हाम्रो लागि योभन्दा अरू ठूलो कुरा के हुन सक्छ हेर्नुहोस् त हाम्रो अगाडि को हुनुहुन्छ ती वृद्ध महिला जसले कालो र सेतो बुट्टा भएको लुगा लगाएकी थिइन् बिस्तारै मञ्चमा आइन् उनको उदास अनुहार भावहीन देखिन्थ्यो अनि आँखा खाली खाली र शून्य खैरो अनि घुम्रिएको कपाललाई कानसम्म आउने गरी कोरिएको थियो उनले आफ्नो कालो र सेतो रङको ब्यागलाई यसरी च्याप्प समातेकी थिइन् कि यस्तो लाग्थ्यो त्यसमा बहुमूल्य गहना र रा पैसाहरू राखिएको छ जब उनी जोको नजिकै पुगिन् जोले बोल्न शुरू गरे तपाईँलाई थाहै छ फिल यो टापुको मत केही वर्षसम्म हाम्रा लागि सन्तोषजनक थिएन तर त्यो नतिजाले हाम्रा अतिथि फोबीलाई निराश बनाएको छैन फोबीले त यो क्रोम्पो टापूमा मतदाताका रूपमा एकदम रेकर्ड नै तोड्नु भएको छ फिलले आश्चर्यचकित भएर आँखा ठुलो पार्दै भने अँ मैले तपाईँलाई चिने तपाईँको बारेमा मैले धेरै कुरा सुनेको छु हामीसँग यहाँ अरू कोही होइन यो टापुमा सधैँ मतदान गरेर कीर्तिमान राख्नुहुने विशिष्ट व्यक्ति फोबी साइमन हुनुहुन्छ यो हाम्रो लागि सौभाग्य हो कोही मानिसहरू अलि पछाडि गुनगुन गरिरहे तर भिडबाट फेरि एकपटक जोरदार तालीको गडगडाहट आयो फोबी शोम्यान फिल्डले भने मसँग एउटा प्रश्न छ मलाई लाग्छ यो प्रश्न हरेकको मनमा छ उनी एक रोकिए त्यो हलभित्र शून्यता छायो उनले आफ्नो आवाजलाई सबैले सुनोस् भनेर अलिअलि चर्को स्वरमा सोधे तपाईँ किन एकै नासले मतदान गर्नुहुन्छ एकदम निर्दोष जस्तो भएर नरम मिठो स्वरमा फोबीले जवाफ दिइन् अ सर भोट दिनु त मेरो कर्तव्य हो यो नै मलाई परिषदले दिएको निर्देशन पनि हो उनीहरू भन्छन् मैले शकुन्जेल जसलाई मत दिए पनि फरक पर्दैन त्यसैले मैले आफ्नो अधिकारको सदुपयोग गरेँ आजभन्दा ठीक पचास वर्ष अघि जब म मत दिन योग्य भएँ तबदेखि मैले प्रत्येक निर्वाचनमा मत खसाल्दै आएकी छु वाह फिलले उत्तर दिए पचास वर्षदेखि यो त आश्चर्यको कुरा हो होइन र दर्शक वृन्द दर्शकपट्टिबाट फेरि एकपटक ताली बज्यो तर मलाई मतदाता सम्बन्धी एउटा अर्को प्रश्न तपाईँलाई सोध्न मन लागेको छ फोबीजी यहाँ एउटा भनाइ छ दुस्मन भनेको सानै भए पनि ऊ सधैँ दुश्मन हुन्छ अरे अब मलाई सत्य कुरा भन्नुहोस् तपाईँलाई मन नपर्दा नपर्दै के तपाईँले कुनै उम्मेद्वारलाई मत दिनुहुन्छ त सधैँ दिन्छु मेरो बुवाले मलाई भन्नुहुन्थ्यो कि यदि मैले आफ्नो मत दिन भने मैले पछि चुनिएर आएका अधिकारी समक्ष आफ्ना गुनासाहरू पोख्न पाउँदिन म गुनासो गर्न पाउने अधिकारीलाई सुरक्षित गर्नका लागि कस्तो लाग्यो दर्शक बिरेन्द फिलले भिडतिर हेरेर फेरि कराए सुश्री साइमन अब मलाई इमानदारीपूर्वक भन्नुहोस् त के तपाईँ जो क्यान्डीको कुरामा विश्वास गर्नुहुन्छ वास्तवमा मैले उनलाई एकदमै विश्वास गर्छु र सधैँ विश्वास गर्छु मैले विश्वास नगर्ने भए उनलाई किन मत दिन्थे तपाईँको बारेमा के भन्ने गरेका छन् तिनीहरू दावी गर्छन् कि क्रोम्पोमा विश्वास गर्ने तपाईँ एकमात्रै मानिस हो रे होला यसबारे त मैले पनि सुनेकी छु फोबीले नरम भएर सबैले सुन्ने गरी जवाफ दिइन् मैले तिनीहरूलाई पनि विश्वास गरेकी छु तपाईँलाई पनि विश्वास गर्छु र वास्तवमा मैले सबैजनालाई विश्वास गरेकी छु फिल भिडतिर फर्किए र आफ्नो एउटा हात छातीमा राख्दै भने महिला तथा सज्जनवृन्द यस्तो नरम र बच्चाको जस्तो कुरा तपाईँले कहिल्यै सुन्नुभएको छ त यति धेरै दुरात्मा बस्ने टापुमा पनि यति सज्जन मान्छे हुनु भनेको गजबको कुरा होइन त फोबी फोबीतिर फर्केर उनले फेरि भने तपाईले चुनेको मान्छेले तपाईँलाई कहिल्यै विश्वासघात गरेको छ अवश्य छ फोबीले भनिन् मलाई थाहा छ ऊ सधैँ मेरो विश्वास कायम गर्न असफल छ उसले मलाई धेरै पटक चोट पुर्याएको छ तर जोसुकै भए पनि मैले सधैँ उसैलाई साथ दिएकी छु उनले जोको पाखुरामा जोडले समात्दै भनिन् र सधैँ दिइरहन्छु दर्शकपट्टिबाट कसैले फोबीलाई सोध्ययो जसले यति धेरै विश्वासघात गरे उनलाई किन विश्वास गर्नुहुन्छ त उनले जोलाई टिठलाग्दो गरी हेरेन् र उत्तर दिन मलाई विश्वास छ कि ऊ मनले असल मान्छे हो मेरो विश्वास छ कि ऊ कहिले परिवर्तन त अवश्य पनि हुन्छ होला म उसलाई परिवर्तन हुन सहयोग गर्न चाहन्छु मलाई लाग्छ उसले आफ्ना मतदाताहरूलाई राम्ररी बुझ्न मात्रै नसकेको हो वाह फोबीका कुरा सुनेर श्रोताहरू दङ्ग परे जनता हो फोबीका कुरा सुनेर त मेरो आँखा नै रसायो तर फोबी यी आँसुहरू जति सान्दर्भिक छन् त्यति खुसीका पनि हुन् अनि के तपाईँका परिवारहरूले तपाईलाई कुन दललाई मत दिएको भनेर थाहा नपाउने गरी बस्न आग्रह गर्छन् कि गर्दैनन् महाशय खेस पर्दै उनले भनिन् केही समस्या भएका मान्छेहरू मात्रै हुन् जो आफ्नो झुकाव देखाउन चाहँदैनन् मसँग त कुनै समस्या छैन के तपाईँलाई मसँग समस्या भए जस्तो लाग्छ र उनले उल्टै फिल्लाई प्रश्न सोधिन् फोबी कुनै कुनै विज्ञहरू भन्छन् कि कुनै दुरूपयोग गरिएका मतदाताहरू एस्ता हुन्छन् कि उनीहरूले जति नै दुःख सहनु परे पनि आफ्ना प्रतिनिधिहरूको पक्षमा मत खसाली नै रहन्छन् रे जोतर्फ विश्वासका साथ हेर्दै उनले भनिन् मलाई केही समस्या छ त जो मलाई त यस्तो समस्या भए जस्तो लाग्दैन भन्दै उनी मुसुक्का हाँसिन् म त आफ्नो प्रतिनिधिको पक्षमा सधैँ छु ये नई बेला फिल्लाई समय सकत करते घंटी बजे आवाज सुनियो फी कराए फोबी साइमन को जस्तु सच्चा विश्वास पात्र नईदे भय हमी आज कह हुं? एकचोटी विचार करोस् तथा सज्जन ब्रिंद हम निर्धारित समय सकूक में यहां धीरे धन्यवाद ल त दर्शक वृंद फोबी साइमन रो कैंडी हमी कति विश्वास कर कति मैगं भ दर्शक खुशी चिच्याए कि धारावाहिक रूप में हमीटिंग केन स्कूलन को पुस्तक जनथन गलिवल का साहसिक कार्य जनथन अर्थ झुजुमान का स्वतंत्र बजार यात्रा अनुभव आज राय इस अर्क अंक में प्रस्तुत करने